सुल र प्रभावकारी स्वास्थ्यको विशेषज्ञ डाक्टर सेवा डाक्टर सहितको दैनिकी मुटु रक्तचाप तथा मधुमेह किनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा पशुदी रोग सेवा साथै भिडियो एक्सरे एक्सरे घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्ड जोनी नशारोग ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का पोल्ने जोर्नी दुख्ने सुन्निने घोडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो भएको बाघ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाड़ी चौक चितो शून्य छप्पन पांच साठी तीन सै एक हिरो कंपनी का सब मोडल का बाइक तथा स्कूटी उपलब्ध छवि द्वारा बाइक सर्विसिंग बाइक एक्सचेंज सुविधा किस्ताबंदी सुविधा तथा संपूर्ण पार सुविधा का लगी हिरोम मगनी चौक पर्सा बजार फोन शून्य छपन्न पांच तिरासी एक सौ उन्ना मोबाइल अंठानब्बे पांच पचास एकसठी नौ सै उन्सई टाणी शोरूम रत्नगर दुई मेन रोड टाणी फोन नंबर शून्य छप्पन पांच एकसठी शून्य सन्ताइलेज का लागी, हीरो, मात्र, मार्शल इम्पोरियमोर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 निर् पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाट बाह्र बाटोमा रहेको चार बिगा क्षेत्र फलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घरेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पिच बाटो बिजुली संचार यातायात लगायत अन्य घड़ी संपन्न ठुक्का गोपाल पौड़े रत्न नगर मोबाइल अंठानब्बे चार पचास उन्ना पचास प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार तिरपन अड़सठी चैनपुर मोबाइल अंठानब्बे शिखर हार्डवेयर रत्नगर एक बकुलर पुराना कर्मचारिय पेट्रोल पंप फोन नंबर शून्य छप्पन पांच तिर का फिटिंग ज कोरियन भाषा एवं पढ़ाई मल्टीलर्निंग नारायणी डेवलपमेंट बैंक को मोबाइल अंठानबे चा। को चार बावन्न छह चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाना क्वालिटी प्रेस छापा खाना विद्युत प्राधिकरण अगाडि कोड शून्य छपन्न पाँच छब्बिस सात छ एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अठचालिस नेपाललाई क्रिकेटमा ठुलो सफलता ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता अब नेपालले ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउने काठमाडौँको जैसी देवालमा चार तले घर भत्किँदा चारजनाको मृत्यु प्रधानमन्त्री सुशील कोइराको रेडियोथेरापी आउँदो बुधबारदेखि मात्रै सुरु हुने पाँच कम्युनिस्ट पार्टीबीच कार्यगत एकताको औपचारिक घोषणा संघीयतासहितको संविधान निर्माण गर्न आफ्नो दल गम्भीर भएर लागेको ए माओवादी अध्यक्ष प्रचण्डको जिकिर चितवनमा चरा प्रजातिको सङ्ख्यामा वृद्धि सङ्ख्या बढेर छ सय पच्चिस पुग्यो चितवनमा दुई वर्षको अन्तरालमा छैसठी सहकारी खारेज र भारतको नयाँ दिल्लीमा भवन भत्कँदा चारजनाको ज्यान गयो प्रथम विश्वयुद्ध भएको एक सय वर्ष पुरा नमस्कार अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थप्लु पाँच मेघाटसँगै साथ सुनिरहनु भएको साँझ पाँच बजेको छ मेलबर्नमा भए बसेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको बैठकले ट्वेन्टी ट्वेन्टी विश्वकपमा सहभागिता सुनाएका नेपाल र नेदरल्यान्ड्सलाई 2020 ट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको हो यो मान्यतापछि अब नेपालले ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउनेछ गएको मार्च सोह्रदेखि अप्रेल छसम्म बङ्गलादेशमा भएको ट्वेन्टी विश्वकप क्रिकेट खेलेको थियो एक क्रिकेटको मान्यता पाएका कारण अफगानिस्तान हङकङ आयरल्यान्ड स्कटल्याण्ड पपुवा न्युगिनी र युएलाई पनि ट्वेन्टी अन्तर्राष्ट्रिय आफ्नो निर्देशन पालना नगरेका कारण यसअघि नेपाल क्रिकेट संख्यालाई निलम्बन गर्ने चेतावनी दिएको समाचार सार्वजनिक भएको थियो तर यो बैठकले त्यसबारेमा केही निर्णय गरेको छैन आइसिसीको बैठकले बुर्नाको क्रिकेट संघलाई सहयोगी एफिलिएटेड सदस्यबाट भने निलम्बन गरेको छ टोङालाई सहयोगी सदस्यबाट बर्खास्त गरेको छ आइसिसीले ओमान क्रिकेट सङ्घलाई अडतिसौँ एसिए एसोसिएट सदस्य बनाएको छ आइसिसीले टेस्ट खेल्न देशका क्रिकेट सङ्घहरूलाई पूर्ण सदस्य फुल्ल मेम्बर पूर्ण सदस्य नभएका देशका क्रिकेट संघलाई एसोसिएट सदस्य टेस्ट मान्यता नपाएका तर एक दिवसीय क्रिकेटको मान्यता पाएका देशका क्रिकेट संघलाई एक दिवसीय मान्यतासहितको एसोसिएट सदस्य र भर्खरै क्रिकेट खेल्न लागेका देशका क्रिकेट संघलाई एफिलिएटेड सदस्यको मान्यता दिने गरेको छ यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आइसिसीले नेपाललाई टी खेल्ने स्तर दिनु नेपाली क्रिकेटमा धेरै ठूलो फड्को भएको प्रतिक्रिया दिनुभएको छ कप्तान खड्काले आइसिसीले नेपाललाई टी ट्वेन्टीको मान्यता दिनु नेपाली क्रिकेटमा धेरै ठूलो फड्को भएको प्रतिक्रिया दिनुभएको हो उहाँले यो धेरै खुसीको कुरा भएको र आइसिसीको निर्णय स्वागत योग्य भएको बताउनुभयो क्यानभित्र देखिएको सबै समस्यालाई थाँती राखेर रा, क्रिकेट विकासमा लाग्नु उहाँले बताउनुभयो काठमाडौँको जैसी देवलमा चार घर भत्काउँदा चारजनाको ज्यान गएको छ जैसी देवल स्वेत भैरवमा भत्काउँदै गरेको पुरानो घर गर अचानक भत्किँदा चारजनाको ज्यान गएको प्रहरीले जनाएको छ पाँचजनाको घाइते अवस्थामा उद्धार गरिएको छ घटनामा घर भत्काउने ठेका लिएका पोदबहादुर पाण्डे मजदुर खोटाङ धारापानीका भोपाल मगर दादिङ बैरिीका विष्णु भण्डारी र नुवाकोटका गणेश विकको ज्यान गएको प्रहरीले जनाएको छ घाइतेको वीर अस्पतालमा उपचार भइरहेको पुरानो घर भत्काउने काम गरिरहेका मजदुर तल्लो तौ, तौ, तलामा बसेर खाना खान लागेका बेला माथिल्लो तला खसेर उनीहरू पुरिएका प्रहरीले जनाएको छ <ज़ी थाँगा> प्रधानमन्त्री सुशील कोइर्लाको रेडियोथेरापी आउँदो बुधबारदेखि मात्रै शुरू हुने भएको छ शुक्रबारदेखि नै रेडियोथेरापी शुरू गर्ने भनिए पनि बुधबारलाई सरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ फोक्सोमा देखिएको सेतो दाग क्यान्सर भएको पुष्टि भएपछि अमेरिकामा उहाँको उपचार शुरू हुन लागेको हो रेडियोथेरापी एक हप्तामा सकिने नयाँ प्रविधि आइसकेको भए पनि प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर भएकाले पुरानै प्रविधि अनुसार रेडियोथेरापी दिनुपर्ने भएकाले हप्ता लाग्न सक्ने भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर प्रकाश राज नेउपानेले बताउनुभयो गएको दुई गते उपचारका लागि अमेरिका जानु भएका कोइराला कहिले फर्किने भन्ने टुङ्गो लागेको छैन आफू नभए पनि सरकारको नीति तथा कार्यक्रम बचेट लगायतका अत्यावश्यक काम नरोक्न प्रधानमन्त्रीले निर्देशन दिइसक्नु भएको छ पाँच कम्युनिस्ट पार्टी बीच कार्यगत एकताको औपचारिक घोषणा भएको छ एक कार्यक्रमको आयोजना गरेर माओविचार मान्ने क्रान्तिकारी कम्युनिस्ट केन्द्र र नेकपा माओवादी बीच कार्यगत एकताको घोषणा गरिएको हो कार्यक्रममा ए माओवादी अध्यक्ष पुष्प दाहालले कार्यगत एकता आजको ऐतिहासिक आवश्यकता भएको बताउनु कार्यदलमा ए माओवादीका महासचिव कृष्ण बहादुर महरा नेकपा माओवादीका सचिव देव गुरुङ नेक एकीकृत का राम श्री श्रेष क्रांति कम्युनिस्ट टीका विक्रम हमल रतृत्व को नेक माओवादी का देवशरण यादव थे कार्यदल कार्यगत एकता को कार्यविधि तैयार पारे एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भावना अनुसार संघीयता सहितको संविधान निर्माण गर्न आफ्नो दल गम्भीर भएर लागेको बताउनु भएको छ मरङको इन्द्रपुरमा आज आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पाँच राजनैतिक दलबीच हुन लागेको एकता संविधान निर्माणका लागि भएकाले त्यसप्रति शंका नगर्न सबैलाई आग्रह गर्नुभयो प्रचण्डले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेकाले माघ आठ गतेभित्र संविधान निर्माण गरेर मुलुकलाई निकास सबै राजनैतिक साझा कर्तव्य नेकदी लगाए संविधान सभा बाहर रह दल संविधान निर्माण प्रक्रिया में सहभागीफल एवं वार्ता का आधार में संविधान जारी कर जोर दिभ प्रचंड के पार्टी नेतावेशन विवाद न रहे जानकारी दनता को हित का समेत आग्रह वहां संघीयता सहित संविधान बाई शोषित पीड़ित एवं पिछड़ी जनता को हक अधिकार संबोधन होने धारणा व्यक्त कर नेकपा एमालेका वरिष्ठ नेता एवं अध्यक्षका प्रत्याशी माधव कुमार नेपालले एमाले कार्यकर्तालाई ने ने भोज भत्तेर खुवाएर ओली पक्षले किन्ने प्रयास गरेको आरोप लगाउनु भएको छ राजधानीको बुद्धनगरमा आज महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै नेता नेपालले केपी ओली पक्षले महाधिवेशन प्रतिनिधि सनटमा भोज खुवाएर कार्यकर्तालाई प्रभावित पार्न खोजिएको बताउनु भयो नेकपा एमालेका कार्यकर्तालाई पैसामा किन्ने प्रयास गरिएको भन्दै नेता नेपालले आक्रोश पोख्नुभयो पार्टीभित्रको ओली पक्षले गुन्डा लगाएर महाधिवेशन प्रतिनिधिलाई धम्काउने गरेको नेता नेपालले बताउनु भयो बेरीमा महाधिवेशन प्रतिनिधि छनौट गर्ने निर्वाचनमा आफ्नो पक्षलाई छिर्न नदिएर धाँधली गरी एकपक्ष गरिएको नेता नेपालले बताउनु भयो पार्टीभित्र विचारमा बस हुनुपर्नेमा नेताको विषयमा बस केन्द्रित भएको भन्दै नेता नेपालले चिन्ता व्यक्त गर्नुभयो राजधानीमा उपलब्ध महाधिवेशन प्रतिनिधिहरूलाई नेता नेपालले सम्बोधन गर्ने कार्यक्रममा हलभित्र एमाले कार्यकर्ताको खचाखच उपस्थिति देखिन्थ्यो यसैबिच एमालेको नवौमहाधिवेशन नजिकै जाँदा केही युवा नेताहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् पुतली सडक एक होटलमा आज आयोजित आन्तरिक भेलामा एमालेका चर्चामा रहेका केही युवाहरूले पार्टीको नवमहाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने अनौपचारिक घोषणा गरेका हुन् पार्टीको केन्द्रीय सदस्यहरूमा उम्मेदवारी घोषणा मान, गोकुल बासकोटा था। सूर्य थापा कैलाश ढुङ्गेल खिमलाल भट्टराई हिक्मत कार्की उपेन्द्र केसी र प्रमोद दाहाल रहेका छन् उम्मेदवारी घोषणा गरेका मध्ये केसी र दाहालले भने वैकल्पिक केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् उनीहरू सबै नेता केपी शर्मा ओली पक्षधर हुन् उप प्रधानमन्त्री प्रकाश मानसिंहले सरकारको नीति तथा कार्यक्रममा कृषि विकासमा बारेमा भन्दा बढी सम्बोधन गरिने बताउनु भएको छ जनकपुरमा आज आयोजित कार्यक्रममा उहाँले कृषि विकास गर्न सके बेरोजगारीहरूको दर घट्ने दावी गर्नुभयो त्यसैले यस वर्षको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई सबैभन्दा बढी सम्बोधन गर्न लागि उहाँले जानकारी दिनुभयो राजनैतिक स्थिरता नभएका कारण मुलुकमा कृषि विकास नसकेको उहाँले बताउनु नयाँ बजेटमा युवा रोज कारी युवा बेरोजगारी घट्ने किसिमका नयाँ नयाँ कार्यक्रम आउने पनि उहाँले बताउनुभयो राजनैतिक का अस्थिरताका कारण गाउँ बस्तीमा विकासका कार्यक्रम का लैजान नसकेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो राप्रपा नेपालको प्रवक्तामा विष्णु भट्टराई र सहप्रवक्तामा मोहन श्रेष्ठ मनोनयन हुनुभएको छ उहाँहरू दुवैजना पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधानअनुसार भट्टराईलाई प्रवक्ता र श्रेष्ठलाई सहप्रवक्ता पदमा मनोनयन गर्नुभएको हो राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले आजको विज्ञप्ति निकाली यसबारेमा जानकारी दिनुभएको हो चितवनमा चरा प्रजातिको सङ्ख्यामा वृद्धि भएको छ यसअघि पाँच सय उनासत्तरी प्रजातिका चरा पाइने चितवनमा अब संख्या बढेर छ सय पच्चिस पुगेको छ नेपालमा भने आठ सय बहत्तर प्रजातिका चरा छन् बर्ड एजुकेसन सोसाइटी सौराहले तयार पारेको चितवन बर्ड चेक लिस्ट पुस्तकमा सराको प्रजाति बढेको उल्लेख छ सो पुस्तकको आशय एक कार्यक्रमका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण कमलसङ कुमार र वरिष्ठ सरावेद डाक्टर हेमसागर बरालले सो पुस्तकको संयुक्त रूपमा विमोचन गर्नुभयो चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गणना गर्दा चितवनमा चराको प्रजाति अघिल्लो वर्ष पाँच रहेको र यस वर्षको अन्त एक वर्षको अन्तरालमा महाभारत क्षेत्रमा समेत गरिएको गणनामा सराको प्रजाति बढेको बड़ एजुकेशन सोसाइटी सौराहका अध्यक्ष बासु भिडारीले जानकारी दिनुभयो पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ चरावेद डाक्टर हेमसागर बडाल क्षेत्रीय होटलसँग सौराहका अध्यक्ष नारायण भट्टराई राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका प्रशासकीय अधिकारीृत रामकुमार अर्याल पूर्व वार्डेन रामप्रित यादव बछौली गाविस सचिव तेजेन्द्रनाथ लामिछाने बासुटुंगना बड एजुकेशन सोसायटी का पूर्वाध्यक्ष योगेन्द्र नाथ अधिकारी लगायत ने वासन का कारण कहीं चरा लोप होने अवस्थे भई संरक्षण करोड़ दिएक विमोचन कार्यक्रम बर्ड एजुकेशन सोसायटी का अध्यक्ष बासु बिडारी को अध्यक्षता में चितवनमा दुई वर्षको अन्तरालमा छैसठी सहकारी खारेज गरिएको छ सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका कार। अनुसार जिल्लामा अघिल्लो वर्ष चौवालिस र यो वर्ष बाइस गरी छैसठी सहकारी खारेज भएको हो खारेजमा प्रमाणपत्र लिएर पनि तिन वर्षदेखि सञ्चालनमा नआएका दर्ता गरेर शर्त पालना नगरेका र नियमित साधारण सभा गर्छौँ भनेर पनि काम नगरेका सहकारीहरू परेको चितवनका सहकारी प्रशिक्षक श्रीकृष्ण नेपालले बताउनु भयो यस वर्ष खारेजमा पर्ने सहकारी कृषि तीनवट बचत समेत पड़े बताया महाल छपन्न सहकारी जिसमें दुई सौ चौहत्तर बचत तथा ऋण सहकारी ये दुग्ध सहकारी एक सौ तिरचालीस कृषि एक सौ बौद्धेश अड़चालीस तरकारी फल फूल दस उपभोक्ता नौ लगातार बत्तीस सहकार बड़ी मथि को कार नेपाल ली बतानों भाई को सा जिल्ला विकास समिति चितवनले दलित वर्गका लागि आगामी आर्थिक वर्षमा चौध लाख बराबरको बजेट विनियोजन गर्ने तयारी गरेको छ चालू आर्थिक वर्षको भन्दा तीन लाख साठी हजार बढी रकम दलित वर्गलाई छुट्टाइएको छ दलित अगुआरले बजेट प्राप्त नभएको गुनासो गरेका छन् गाविस रहेका दलित सामान्य समितिले गाविसलाई दलित वर्गका लागि बजेट विनियोजन गर्न सुझाव दिन सक्ने भए पनि दवाब दिन नसक्दा आवश्यक क्षेत्रबाट बजेट वितरण हुन नसकेको औलाएका भरतुरमा आयोजित सशक्तिकरण कार्यक्रममा सहभागी दलित अगुवाहरूले सरकारी सेवा सुविधा कसरी उपभोग गर्ने बा, जिल्ला दलित समन्वय समितिका इन्द्र विकले गाविस स्तरका समन्वय समितिले स्थानीय दलित समुदायको आवश्यकता बढी भएकाले बजेट अप हुने बताएका छन् पिप्ले दलित समन्वय समितिका कृष्ण नेपालीले आई आर मूलकूलक कार्यक्रममा लगानी बढाउनु पर्ने जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकारी प्रकाश चन्द्र पौडीले सरकारी निकायमा बारे चासो देखाउने वातावरण तयार पार्न स्थानीयलाई प्रोत्साहित प्रेरित उत्प्रेरित गर्न अगुवाहरू नै लाग्नुपर्ने बताउनुभयो पिप्ले भण्डारा मेकौली पार्वतीपुर लगायतका गाउँ विकास समितिका दलित दा अगुवाहरूको सहभागिता रहेको थियो अब अबपालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हामीले सोधेका थियौँ पढाइ बिगारेर राजनीतिमा नलाग्न भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले विद्यार्थीहरूलाई गर्नुभएको आग्रहप्रति तपाईँको प्रतिक्रिया के छ ए शैक्षिक अवस्था सुधार्ने बोली बे विद्यार्थीको भविष्यको चिन्ता र सी चर्चा कमाउने मेसो तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए शैक्षिक अवस्था सुधार्ने बोली भन्नेमा त्रिचालिस विद्यार्थीको भविष्यको चिन्ता भन्नेमा बत्तीस र सी चर्चा कमाउने मेसो भन्नेमा पच्चिस मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ नेपालले ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउनलाई तपाई के भन्नुहुन्छ ए राम्रो खेलको मूल्याङ्कन ऐतिहासिक सफलता रे चुनौती थपियो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 पालो ट्राफिक खबरको यति बेला नानगढ एटोडा बिरगंज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मगलिन मगलिन नौ बिसी काठमाडौँ सडक खण्ड मगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम अडतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भोलि बिहान घाम लागे तापनि दिउँसो र बेलुका भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम मौसम एस झुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित काग जारी गरिये को हो ओपन्तर्राष्ट्रिय समाचार भारतको राजधानी नयाँ दिल्लीमा आज बिहान एक भवन भत्किँदा कम्तीमा चारजनाको मृत्यु भएको छ नयाँ दिल्लीको उत्तरी भागमा पनि इलाकामा रहेको तिन एक भवन भत्किएको स्थानीय संसार माध्यमले जानकारी दिएका छन् इन्डोर लोक जिल्लाको तुलसी नगर क्षेत्रमा रहेको सो भवन भत्किएको भङ्ग त्यसबाट छजनाको भने उद्धार गरिएको जनाइएको छ प्रथम विश्वयुद्ध सुरु भएको आज एक शताब्दी पुरा भएको छ आजभन्दा ठिक सय वर्ष अगाडि सन् जुन सय का जुन अठाइसका दिन सराएभोमा अस्ट्रियाका अस्ट्रियाका राज उत्तराधिकारी आर्च ड्युक फ्रान्स फर्नी फर्निनेन्ड र उनकी पत्नी सोफीको सर्वराष्ट्रवादी गैर गौरव रिलो प्रिन्सिपले हत्या गरेपछि युद्धको आगो सल्केको थियो यस अगिलो अघिल्लो छ हप्तामा युद्धको आगोले सारा विश्वलाई नै लपेटिएको थियो जर्मनीको समर्थनमा स्टियाङ घेरले सर्भियालाई चेतावनी दिए लगत्तै एकपछि अर्को गर्दै शक्ति र सत्तामा अन्ध बनेका विश्वका हस्ति युद्धमा जोडिए जसले धनझन र भौतिक विकासको पारी पारिदिएको थियो चार वर्षमा चलेको उक्त युद्धको ले झुकेर पनि सम्झन लागेको थिएन दुईजनाको हत्याबाट सुरु भएको यो विनाशकारी युद्ध लिलाको चार वर्षमा युरोप एसिया अफ्रिका र अमेरिकामा एक लाख मानिसलाई मृत्युको मुखमा पुर्याएको थियो नेपाललाई क्रिकेटमा जयसीमा चारजनाको रेडियोथेरापी आउँदोदेखि मात्र सुरु हुने पाँच कम्युनिस्ट पार्टी बिच कार्यगत एकताको औपचारिक घोषणा संघीयता सहितको संविधान निर्माण गर्न आफ्नो दल गम्भीर भएर लागेको माओवादी अध्यक्ष प्रचन्नको जिकिर चितवनमा चरा प्रजातिको संख्यामा वृद्धि संख्या बढेर छ सय पच्चिस पुग्यो चितवनमा दुई वर्षको अन्तरालमाज र भारतको नयाँ चारजनाको स्यान गयो प्रथम विश्वयुद्ध भएको एक सय वर्ष पुरा साँझ पाँच बजे कर्टिन सकियो सहकर्मी सुजा साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुपबाट